सुनो सुनो हज़रा हज़रा एंटेना फाउंडेशन नेपाल को उत्पादन कार्यक्रम संघीयता संघालो प्रस्तोता गणेश आचार्य रपना भट्टई कार्यक्रम संमा एन्टेना फाउन्डेसन नेपालको उत्पादन यो कार्यक्रम तपाईँ हरेक शनिबार बिहान आठ बजेर दस मिनटदेखि नौ बजेसम्म देशभरिका पचासभन्दा बढी रेडियो स्टेसनबाट एकैसाथ सुन्न सक्नुहुन्छ नमस्कार अनि स्वागत छ मेरो पनि कार्यक्रम संमा यो कार्यक्रम तपाईँ अनलाइनमा पनि सुन्न सक्नुहुन्छ एन्टेना फाउन्डेसन नेपालको वेबसाइट डब्लु डब्लुएन डट ओआरजी डट एनपीमा चाहेको बेला सुन्न र डाउनलोड पनि गर्न सक्नुहुन्छ नेपाल प्राकृतिक हिसाबले धनी त छ नै बहुजातीय बहु सांस्कृतिक बहु बहुधर्म भएको देशका रूपमा पनि नेपाल चिनिन्छ अहिले एकात्मक राज्य प्रणालीको अभ्यास गरिरहँदा समेत हामीलाई यही कुराले विश्वभरि चिनाइरहेको छ अब सङ्घीय राज्य प्रणालीमा जाँदा यी कुराको महत्त्व कसरी कायम राख्ने भन्ने कुरा विभिन्न बहसमा उठिरहेको छ कार्यक्रममा आज हामी भाषा र धर्मलाई सङ्घीय राज्य प्रणालीमा कसरी समावेश गर्ने भन्ने विषयमा छलफल गर्दैछौँ भाषाकै कुरा गर्दा भाषासँग जोडिने शिक्षाको कुरा पनि राख्नुपर्छ जस्तो मलाई लाग्छ दुई सालको जनगणनाले हामीसँग एक भन्दा बढी मातृभाषा रहेको तथ्य देखिएको छ आफ्नो मातृभाषामा औपचारिक शिक्षा दिने व्यवस्था गर्नुपर्छ भनेर बेला बहस छलफल भइरहेकै हो के फरक पर्छ के फाइदा हुन्छ मातृभाषामा पढाउँदा सङ्घीय संरचनामा शिक्षाको व्यवस्थापन र त्यसमा मातृभाषालाई कसरी समेटिन्छ भन्ने बारेमा आजको छलफल केन्द्रित रहनेछ हामीले भन्यौं हामी कहाँ भाषा र संस्कृतिमा विविधता छ सकारात्मक कुरा पनि हो तर कहिलेकाहीँ यही कुराका कारण चाहिँ समस्या पनि आएको देखिन्छ एउटा उदाहरण लिऊ न जस्तो काठमाडौँमा बस्ने नेवार समुदायका कतिलाई आफ्नो मातृभाषामै बोल्न सजिलो लाग्छ तर जब उहाँहरू सरकारी कार्यालयमा आफ्नो काम लिएर जानुहुन्छ उहाँहरूलाई अप्ठ्यारो पर्छ त्यही भाषाकै कारणले काम नबनेको उदाहरणहरू हामीले कार्यक्रममा पहिलेका भागहरूमा पनि सुनाइसकेका छौँ खासमा यी प्रतिनिधि उदाहरण मात्रै हुन अन्य थुप्रै समुदाय छन् जसले घर परिवारमा भने मातृभाषा बोल्छन् तर समाज अथवा दैनिक अन्य कामहरूमा चाहिँ राष्ट्रिय भाषा अर्थात् नेपाली भाषा प्रयोग गर्नुपर्दा उनीहरूलाई असहज महसुस भइरहेको हुन्छ हो त्यही भएर पनि भाषिक सांस्कृतिक पहिचान समेटिने संता चाहिन्छ भन्ने माग उठेको हो मातृभाषा बोलेर हुर्किने तर पछि गएर कामकाजी समयमा चाहिँ नेपाली भाषा बोल्नुपर्दा भएको अनुभव जनकपुरका रोशन कुमार झाले हामीसँग बाँड्नु भएको छ उहाँ मैथि भाषा बोलेर र सुनेर हुर्किनु भयो तर विद्यालय पढ्न जाँदा अन्य समुदायसँग काम गर्नुपर्दा भाषाकै कारण निकै कष्ट बिहर्नु पऱ्यो म मा, मास्टर्स गर्दैछुमा र मेरो मैले प्राथमिक शिक्षाको कालत किन गरिरहेको छु भने एउटा सामान्य उदाहरण एउटा विद्यार्थी दुई क्लास क्लास तिन क्लासमा पढिरहेको विद्यार्थी घरमा मेरो भाषा माथि हो म घरमा बिरालोलाई बिलायर भन्छु हाम्रो भाषामा बिलायर भनिन्छ त्यही बिलायरलाई हामी स्कुलमा गएर बिरालो सिक्यो भने त्यो अवधारणाम निर्माण भइरहेको हुँदैन र हामी छुट्याउनै सकिरहेको छौँ यो बिरालो र बिलायरमा अन्तर फरक के छ भन्ने कुरा पढाइ हुँदाखेरि एफओएक्स फ्स खस छ्याउरो भनेर पढाइएको थियो त्यो छ्याउरो भनेको के हो छ्याउरो भनेको थाहा थिएन खस भनेको कसरी थाहा पाउनुहुन्छ पछि गएर थाहा पायो फ्याउरोलाई नरिया भनिन्छ अलिक थाहा पायो फल्स भनेको नयाँ आयो र मैले मातृभाषासँग रिलेख गर्न नपाएको कारणले गर्दाखेरि त्यो त्यस्ता किसिमका अवधारणाहरू धेरै यस्ता सबै उदाहरणहरू छन् त्यो पछि पछि पछि पछि आएर मात्र विकास हुन पायो र त्यसले एकदमै व्यक्तित्व विकास नै गरेको जस्तो मलाई लाग्छ अर्को कुरा के हो भने भाषा सम्प्रेषणको माध्यम हो भाषा ज्ञान आर्जनको माध्यम हो जति बेला हामी भाषा सिकिरहेका हुन्छौँ किनकि हाम्रो भाषा नेपाली होइन हाम्रो भाषा म्याथी हो हामी घरमा नेपालीमा होइन कि म्याथलीमा कुरा गर्छौँ घरमा गाउँमा टोलमा छ साथीभाइसँग खेल्दाखेरि मेथली नै कुरा गरिरहेका हुन्छौँ तर स्कुलमा गएर हामी गइसकेपछि हामीलाई नेपालीमा बुझ्नुपर्छ नेपालीमा बोल्नुपर्छ र हामीलाई भाषा सिकाइमै बढी समय व्यतीत भइरहेको हुन्छ र भाषा सिकाइमै बढी समय गई गइरहेको हुनाले हामी ज्ञान आर्जनको लागि दिनुपर्ने समय हामी दिन सकिरहेका हुँदैनौँ र त्यसको असर पछि पछिसम्म पनि भइरहेको छ किनकि हामी भाषामा केन्द्रित हुन्छौँ मलाई याद छ भन्न सानो हुँदाखेरि नेपाली सिक्दाखेरि मको साथ छको छुको प्रयोग हुन्छ कर्ता म भए त्यसको क्रिया छु हुन्छ कर्ता हामी भए त्यसको क्रिया छौँ हुन्छ भन्ने कुराहरू सिक्नु परिरहेको थियो एउटा नेपाली भाषी बच्चा अथवा नेपाली भाषी हाम्रै सहपाठीहरूलाई त्यो कुराहरूको आवश्यकता थिएन जति बेला हामी भाषा सिकिरहेका थियौँ त्यति बेला उनीहरू ज्ञान आर्जन गरिरहेका थिए निश्चित रूपमा उनी हामीभन्दा अगाडि हुन्छन् हामीलाई एउटा अर्को पनि समस्या के छ भने पहिलो मातृभाषा मैत्री त्यो सिकिन्छ त्यो आफ्ना सिकिन्छ त्यसलाई कसैले सिकाउनु पर्दैन तर त्यसपछिका भाषा नेपाली सिक्नुपर्छ राष्ट्रभाषा हो इङ्ग्लिस सिक्नुपर्छ नसिकी जस्तो फ्री छैन हिन्दी छिमेकी भाषा हो र एउटा सम्पर्क भाषाको रूपमा छ हिन्दी सिक्नुपर्छ भोजपुरी एउटा छिमेकी भाषा हो त्यो सिक्नुपर्छ भने त्यो एउटा बच्चालाई पाँच पाँचवटा छवटा भाषाको लोड हुन्छ उसले भाषा सिक्नमै सबै समय बिताइरहेको हुनाले गर्दाखेरि उसले ज्ञान आर्जनको लागि दिनुपर्ने समय दिन सकिरहेको हुँदैन हामी अहिले पनि धेरै विद्यार्थीहरू छन् पास करे इंटर पास कर भाषा में थी गर, गर गर, को, को पकड़ हो रही रह। अरू भाषा अन्न भाषा साषी भास, समुदाय हे उ हामीभन्दा बढी अस्पष्ट हुन्छ र हामीभन्दा बढी सम्प्रेषण अस्पष्ट भयो भने निश्चित रूपमा उनीहरू हामीभन्दा पहिला अवसर पाउँछन् र अवसर पाउने हेरौँ अथवा अरू अरूको राजनीतिक कारण सामाजिक कारण आर्थिक कारण सबै कारणहरूलाई एक चाहिँ भाषिक कारणलाई प्रभाव पारिरहेको हुन्छ र त्यही चाहिँ त्यही भएर भनिन्छ भाषाको सत्ता हुन्छ अर्को कुरा मैले अवधारणाको कुरा गरेको थिएँ कि अवधारणाको विकास जति राम्ररी जति स्पष्ट भयो त्यतिकै उसको कतिको बौद्धिक क्रियाकलाप उसको बौद्धिक व्यक्तित्वको विकास जति बढी हुन्छ मलाई म्याथीमै मैले सिकेको भए मलाई लाग्छ अहिले म जुन अवस्थामा छु जस्तो छु त्योभन्दा बढी त्योभन्दा राम्ररी मैले पर्फर्मेन्स गर्न पाएको हुन्थ्यो म मासर्स म्याट्रीमा गरेँ र मैले मासर्स म्याट्रीमा गरिरहँदाखेरि फर्स्ट डिभिजन एचिभ गरेको छु भने त्यही इन्चार ब्याचलर एसओसी गरिरहँदाखेरि मैले त्यो पर्सेन्टेज अथवा त्यो किसिमको मार्क ल्याउन सकिनँ किनकि मैले त्यो किसिमको पर्फर्मेन्स गर्न सकिरहेको छैन अथवा त्यो मेरो कमजोरी भन्दा पनि म भित्र भएको अवधारणाको कमजोरी हो जुन व्यवस्था नानैमा निर्माण भएको थियो त्यही भएर मातृभाषामा शिक्षा दिनुपर्छ भन्ने कुरा एउटा विश्वव्यापी मान्यताकै रूपमा स्थापित भएको छ र जहाँ जहाँ मातृभाषामा शिक्षा दिन्छ त्यहाँका विद्यार्थीहरू एकदमै राम्रा गरेका धेरै उदाहरणहरू छन् विभिन्न रिसर्चहरूले विभिन्न अध्ययन अनुसन्धानहरूले त्यो कुराको पुष्टिको विषय दिएको छ मैले मातृभाषामा नपरेरि मैले सबैभन्दा पहिला धारणा निर्माण मलाई अप्ठ्यारो भएको हो र अवधारणा निर्माण गर नहुँदाखेरि म अहिले पनि आफूलाई एउटा मेरै स्तसी मेरै तापाईी अथवा ता मेरै उमेरका अरू भाषा भागेका विद्यार्थीहरूबाट आफूलाई कमजोर त्यसले खाइ फिल हुने गरेको छ र उनले यिनले पनि एउटा फिल हुने गर्दछ जसबाट मलाई लाग्छ कि उनीहरू राम्रो छन् म खडा छु तर अब अलिकति ज्ञान भइसकेपछि म दि अलिकति यो कुराहरूको अध्ययन भइसकेपछि मलाई लाग्छ मेरो कमजोरी होइन कि म भित्रको अवधारणाको कमजोरी हो र त्यस्तै एउटा मेरो मातृभाषा यदि सबल छ त्योबाट प्राप्त गरेको सिकाइ सबल हुन्छ र त्यो सिकाइले मलाई अरू अरू अरू अरू, अरू कुराहरूको सिकाइमा पनि सहयोग गरिरहेको हुन्छ रोशनजी जस्तै कतिजनाले यस्तै समस्या भोग्नु पर्यो भन्ने बारेमा हामी अनुमान लगाउन सक्छौँ उहाँले भन्नुभयो नि नेपाली भाषामा बिरालो भनिन्छ भने मैथली भाषामा बिलायर भनिँदो रहेछ अब बिलायरलाई बिरालो भनिन्छ भन्ने कुरा त उहाँले विद्यालय गएपछि मात्रै थाहा पाउनुभयो घर परिवारमा त त्यो शब्द उहाँले सुन्नुभएकै थिएन अब सुन्दा सानो लाग्छ यो समस्या तर यहाँभित्रको मर्म भने ठुलो छ उहाँलाई अप्ठ्यारो त पर्यो नि अरू कति समस्या होला भाषा र संस्कृतिमा विशेष चाहिँ यसलाई बुझ्ने कुरामा झनै बढी समस्या होला रोशन झाले मातृभाषामा शिक्षाको महसुस त गर्नुभयो तर सुदूरपश्चिमबाट आउनुभएका शिक्षक दिपक राज जोशी मातृभाषामै मा शिक्षा दिने हो भने विश्व बजारमा प्रतिस्पर्धा गर्न समस्या हुने बताउनुहुन्छ म सुदूरपश्चिमी पढा हो र काठमाडौँ आउँदाखेरि मलाई तपाईँ किन काठमाडौँ भन्ने प्रश्न पनि गर्नुभयो कि पार्टन क्याम्पसमा प्लस टू पढ्दाखेरि त्यहाँको प्रिन्सिपल सरले इन्डियातिर जाने गर्छ नि त प्रायः जस्तो तपाईँ चाहिँ काठमाडौँ किन आउनुभयो भन्ने प्रश्न हिजोको दिन त पर्याप्त हुन्थे आज चाहिँ अलिक मत्थर हुँदैछ हु। र मार्जिलाइज भएकै हो सुदूरपश्चिम लगायतका विभिन्न ठाउँहरू आफैसँग जोडेको विषयवस्तु यो भाषाको विषयवस्तु प्रधान हिसाबले उठिरहेको छ पछिल्लोपटक मातृभाषामा शिक्षा दिनुपर्छ र म भाषाबाट पीडित भन्दा पनि फरक पर्दैन ए, वन, ओ, म काठमाडौँ आएँ राम्रोसँग नेपाली बोल्न आउँदैन थियो मलाई साथीहरू सबै रमाइ राख्ने गफ गर्ने आफूसँग एक्लो मस भएको हुन्थ्यो कि र अहिले यो प्रश्न मलाई कहिलेकाहीँ पछिल्लो पटक म शिक्षा युनियन सजीकरण मञ्च लगायतका विभिन्न फोरमहरूमा छल्लो गर्दाखेरि मातृभाषामा अब शिक्षा मन्त्रालयले पनि शिक्षा दिनुपर्छ भन्दाखेरि अझै धेरै बाल अप्ठ्यारो पार्न खोजिआएको राज्यले भन्ने लाग्छ मलाई आफैलाई हो मातृभाषा सिकाउनु पर्छ आफ्नो धर्म संस्कृति बचाउनु पर्छ त्यसमा कसैको पनि विवाद रहँदैन तर अन्तर्राष्ट्रिय स्तरमा कुनै विद्यार्थीलाई यदि कम्पिटेटिभ बनाउने हो भने त्यसलाई नेपाली भाषा त हाम्रो नेपालमा चाहिहाल्यो र अङ्ग्रेजी भाषा तलाई चाहिन्छ चाहिँदैन र पछिल्लोपटक सबै अभिभावकको ध्यान संस्थागत विद्यालय जसलाई निजी विद्यालय भनिन्छ त्यति किन तानिरहेछ त प्रधानमन्त्री त्यो पनि भइरहेछ र अहिले अब सुदूरपश्चिम अथवा नेपालका विभिन्न भेगमा रहेका विद्यार्थीले पाइरहेको शिक्षा र काठमाडौँमा रातो बङ्गलामा होस् अथवा त्यो जेम्समा पाइरहेको शिक्षा अथवा काठमाडौँ युनिभर्सिटीमा पाइरहेको शिक्षाको लेभल त फरक छ नि त्यो सेल को भइरहेको छ त अहिले हामी प्रश्न देखिरहेको छौँ त्यसै मैले संहिता बुझेको आम नागरिकले सहज तरिकाले त्यहाँका साधन स्रोतको प्रयोग गर्न पाउँ र उनीहरूलाई सहज होस् आफ्नो कामयाबीमा सहज तरिकाले काम गर्न पाउन् र यो शिक्षा पनि म आइटीको विद्यार्थीसँग गरिन्छ आइटी फ्रेन्डली हुनुपर्छ भन्दाखेरि युजर फ्रेन्डली विद्यार्थीले सुदूरपश्चिमको विद्यार्थीले काठमाडौँ आएर सर्टिफिकेट लिनुपर्छ त्यो प्लस टूको होस् कि त्यो युनिभर्सिटीको होस् कि कुनै ठाउँ संहितामा गएपछि कमसेकम विद्यार्थी अभिभावकलाई सहज होस् शिक्षा लिनको लागि आफ्नै घर पाएको होस् नजिक होस् सहज तरिकाले लिनुहोस् अप्ठ्यारो नहोस् र थोरै लगानीमा उसले राम्रो शिक्षा आर्जन गर्न पाओस् दोस्रो त्योभित्र अब क्वालिटीको कुरा आउँछ पक्कै पनि जब हामी रिजनल लेभलमा नेसनल लेभलमा र अन्तर्राष्ट्रिय लेभलमा कम्पिटेटिभ हुन सक्दैनौँ मार्केटमा हामी सेल हुँदैनौँ मैले सरस्वती इभन यो संस्थागत विद्यालयमा के देख्छु भने जबरजस्ती त्यहाँ इङ्ग्लिस बोल्नै पर्छ इन एनी आवर बच्चो इङ्ग्लिस बोल्नुपर्छ होइन भने कुरा खान्छ अनि त्यो बच्चो कहिले म धेरै गर्छु सर वान टाइम नेपाली भन्छ कि त्यो यति घुम्छेको हुन्छ मनभित्र त्यसो भने भोलिका दिन पनि मातृभाषामा बोल्न पाउनुपर्छ केटाकेटीले यदि बोल्न चाहन्छन् भने त्यसमा रोक त गर्नु हुँदैन अहिले सबैभन्दा समस्या के हो भने राजनीतिकले हरेक ठाउँमा एक किसिमको दबदबा छ र यदि एकछिनलाई मातृभाषामा पढ्ने भने छुट्टै एउटा मातृभाषाको स्कुल खोलिदिउँ एउटा प्राइभेट स्कुल त्यहाँ कति विद्यार्थी जान्छन् पढ्नको लागि हेरौँ एउटा एक्सपेरिमेन्ट गरेर कोही जानेवाला छैन त्यहाँ कहाँ इङ्ग्लिस पढाइन्छ त्यहाँ खोजी खोजी गरिरहेको अहिले भने अर्को महत्त्वपूर्ण विषयवस्तु हाम्रो भनेको अघि आएको यदि हामी ग्लोबली थिङ्क गर्ने हो र लोकली एक्ट गर्ने हो भने सबैभन्दा प्रभावकारी हुन्छ के, सोच हामीले अन्तर्राष्ट्रिय बनाउनै पर्छ र अब फेडरलिजममा गइसकेपछि हामीले त्यहाँका साधन स्रोत के छन् त्यहाँको अवस्था के छ त्यहाँको रियालिटी के हो त्यसलाई हामीले इम्प्लिमेन्टेसन गर्न सक्यौँ भने हामीले त्यहाँ मेन पावर सक्षम म्यान पावर उत्पादन गर्न सक्छौँ र सँगसँगै सबैभन्दा नेपालमा पछिल्लोपटक हामीले सबैलाई अप्ठ्यारो भइरहेको भनेको असौ अवस्था छ सुदूरपश्चिमको बैदिकबाट काठमाडौँ एउटा सर्टिफिकेट निकाल्न आउँदा कति गाह्रो छ उसको पन्ध्र हजार खर्च हुन्छ त्यो कुरामा चाहिँ अब सोच्नुपर्छ क्या हामीले मातृभाषामा पढ्ने र पढाउने कुराका दुवै बाटाहरू हामीले सुन्यौं केही समय अघि एन्टेना फाउन्डेसन नेपालमा हामीले केही भाषाविद अनि मानव शास्त्रीहरू बीच अब सङ्घीय संरचनामा गइसकेपछि भाषा र संस्कृतिलाई कसरी समावेश गर्न सकिन्छ त्यो प्रणालीमा र कस्तो संरचनाले सबैको चित्त बुझ्दो सङ्घीयता हुन्छ भन्ने विषयमा छलफल गरेका थियौँ एकैछिन छलफल सुनौलमा सहभागी हुनुहुन्छ नेपाली सभासद् तथा पूर्व स्थानीय विकास मन्त्री पूर्ण कुमार शेर्मा एमालेका पूर्व सभासद नेत्रप्रसाद प्रसाद पन्थी मानव शास्त्री प्राध्यापक डम्मर चेमजोङ र भाषाविद प्राध्यापक डाक्टर योगेन्द्र प्रसाद यादवलाई सहजीकरण गर्नुभएको छ राजन पराजुली मैले सुरु पूर्ण कुमार शर्माडै गरे किनकि एक त असम्म संविधान निर्माणको काम अस्सी प्रतिशतसम्म टुङ्गिसक्यो भनेर हामीलाई भनिया छ त्यसमध्येमा विशेष गरी संविधान सभाभित्र सामाजिक सांस्कृतिक ऐकवध्यताको आधार निर्धारण समितिले एउटा प्रस्ताव पनि गरिसकेको छ संविधान सभा भित्र विशेष गरी सङ्घीय व्यवस्थामा गइसकेपछि हामी जस्तो अहिले पछिल्लो समयको डाटा हेर्ने भने त्यो भाषा बोलिने देशमा सङ्घीय व्यवस्थामा गइसकेपछि भाषाले के फरक पार्छ भन्ने विषयमा कस्तो बहस भयो नेपालको आन्तरिक संविधान सङ्घीयताको कुरा आइसकेपछि मात्र यो विभिन्न सङ्घको भाषाका कुरा संस्कृतिका कुराहरू पहिचानका कुराहरू मात्रै आए त्यसैले अब जति भाषा छ त्यति नै राज्य हुनुपर्छ भन्ने कुरो होइन भारतमा अहिले उन्तिस राज्य कायम भएको छ राष्ट्रमा तेलङ्गानासँग तर त्यति मात्र भाषा छैन त्यसले गर्दाखेरि जहाँसम्म कुराहरू अहिले आए एकल पहिचान र बहुपहिचानको कुरै थिएन यो कसैले भाषाको कसैले जातिको कुराहरू लिएर कुरा उठ्दाखेरि एकल पहिचान हो भनेर एक पक्षबाट त्यो कुरोहरू आउँदाखेरि अर्को बहुपहिचानको प्रश्न आयो जसो दिनको कुरा भन्दा रातको कुरा हुन्छ रातको कुरा दिनको कुरा हुन्छ पहिचानकै कुराहरू कायम गर्ने हामीले पहिचानमा छुट्टै बहस पनि गरेका तर तपाईँले पहिचानको कुरा उठाइहाल्नुभयो सबभन्दा पहिला तपाईँले भनेको पहिचानमा भाषा कसरी घटाउँछ भाषा पहिचान हो के अब भाषा पहिचान यो पहिचान मात्रै भाषा पनि हो जाति पनि हो र संस्कृति पनि हो र त्यहाँको भौगोलिक पनि हो सबैलाई समेटेर तपाईँले भन्नुभयो भाषा पहिचान त हो तर भाषा मात्र एउटा पहिचान होइन त्यसकारण धेरैवटा पहिचान अटाउने एउटा नियोको रूपमा चाहिँ पहिचानलाई व्याख्या गर्दै प्रदेश बनाउने पक्षमा नेपाली कङ्ग्रेस किनभने अब म नेत्र प्रसाद पन्थी जीतिर लाग्छु अब नेकपा एमाले नेपाली कङ्ग्रेस पछाडि संविधान सभाभित्र महत्त्वपूर्ण भूमिका खेल्ने पार्टीभित्र थियो तपाईँ पनि सभासद हुनुहुन्थ्यो तपाईँ संसदीय संरक्षण समितिमा हुनुहुन्थ्यो अहिले हामीले कुराकानी गरिरहेको विषय भाषा र संस्कृति सङ्घीय व्यवस्थामा गइसकेपछि कस्तो होला भन्ने विषयमा संविधान सभाभित्र कस्ता छलफलहरू भए धन्यवाद संविधान सभाभित्रको यो भाषाको सम्बन्ध सम्बन्ध जहाँसम्म सवाल छ यस विषयमा छलफल हुँदाखेरि संविधान सभा के पुग्यो भने त्यहाँ संविधान सभाको समिति सामाजिक र सांस्कृतिक एकबद्धताको आधार निर्धारण समितिले यो भाषा धर्म संस्कृति सम्बन्धमा छलफल गर्ने निर्णय गर्ने कार्यदेश पाएको थियो त्यहाँभित्र छलफल हुँदाखेरि निर्णयमा समिति के पुग्यो भने यो नेपाल बहुभाषिक बहुसांस्कृतिक विविधता युक्त देश हो नेपालमा बोलिने सबै मातृभाषाहरू राष्ट्रभाषा हुन् त्यति बेला बयानब्बे भाषा मात्रै आइडेन्टिफाई भएको थियो पछि आएर 123 सय तेइसबाट अडसठीको जनगणनाले 123 भाषा नेपालमा बोलिन्छन् भन्यो त्यो समिति केटुङमा पुग्यो भने यी एक सय भाषा नेपालका राष्ट्र हुन् य सब बोलने मतृभाषा व्यक्ति को भावनात्मक संबंध हो राष्ट्रभाषा को संरक्षण और वििकस का साथ भाषिक पहचान राषा संग को संबंध लानपूर्वक अनुभूत करेक व्यक्ति को होने पर्द जहां समय सरकारी कामकाज को भाषा को सवाल हाल लाई, देवनागर की लिपि में नेपी भाषा होने विषय हमी सर्वसम्मत निर्णय गये हाल का अरु अरु यदि समान भाषा हुन भने ती भाषा भी केंद्रीय सरकार को सरकारी कामकाज को भाषा को रूप में हमी अत्काल प्रयोग गर्न सक्ने स्थितिमा किन छैनौँ भने भाषाको त्यसरी विकास भएको छैन केन्द्रीय सरकारी कामकाजको भाषाका अतिरिक्त फेरि प्रदेशहरूको सवाल छ प्रान्तीय विधायिकाले प्रान्तभित्र बोलिने ती भाषाहरूलाई पनि त्यही आधारमा विकास गरेर उसले निर्णय गरेका आधारमा कानुनले निर्धारण गरे, का गरे बमोजिम त्यो प्रान्तीय सरकारको कामकाजको भाषा हुनेछ नेपाली नागरिकले आफ्नो मातृभाषा बाहेक अर्को भाषा नजानेका कारणले राज्यबाट प्रदान गरिने सेवामा वञ्चित गरिने छैन कुनै मानेमा अपमान गरिने छैन जुन नेपालमा बोलिने जोसुक मतृभाषा बोले उसे सम्मान पाने सम्मान कसरी करने भाव मतृभाषा में बोले सरकारी कामकाज को भाषा जो ट्रांसलेट करे अनुवाद कर प्रमाणित करो डकुमेंटर राखिने रधिकारिकरकारी कामकाज को भाषा ला तर उसो मतृभाषा में कहीं पर गए कुछ राख पाने वस्थ खास करदालत को काम कारवाई को सवाल में सरकार को सरकारी कामकाज को भाषा नहीं अदालत कारवाई का हुने अदालत में साक्षी प्रमाण उजूर सबूली आपो मतृभाषा में उसे अभिव्यक्त करना पाने समेत को व्यवस्था तो समिति समिति हिसाबले सबै भाषा लिपिबद्ध भाषाहरू सबै अहिले हामीले तोकेका एक सय तेइस भाषाहरू नै राष्ट्र भाषा हुन् तर सरकारी कामकाजका लागि चाहिँ नेपाली भाषा र देवनागिरी लिपि नै आधिकारिक भाषा भयो केन्द्रका हिसाबले केन्द्रले भोलि भाषा आयोगको सिफारिसमा कुनै नयाँ भाषालाई पनि आधिकारिक मान्न सक्छ प्रान्तले आफ्नो अनुकूलको हिसाबले कुनै पनि भाषालाई कामकाजीको भाषा बनाउन सक्छ भनेर तपाईँले भन्नुभयो धन्यवाद तपाईँलाई मैले चाहिँ डाक्टर योगेन्द्र यादवतिर लाग अब हामीले चाहिँ यहाँ भाषाको बारेमा कुराकानी गऱ्यौँ तपाईँ भाषाकै विज्ञ हुनुहुन्छ भाषाकै सवालमा त्यत्रो समयदेखि तपाईँले चाहिँ पढाइरहनु भएको छ एक हिसाबले भाषा प्रवर्धनमा नि तपाईँको ठुलो भूमिका हुनुपर्ने हो भन्ने हामीलाई लाग्छ तपाईँको विचारमा सङ्घीय व्यवस्थामा भाषाको सम्बन्ध के छ तपाईँले जुन प्रश्न गर्नुभयो कि सङ्घीयतामा स्थापनाको लागि को के भूमिका हुनसक्छ यसबारेमा के मैले हेरेको मैले विभिन्न को, को अनुभव हेर्दाखेरि मैले के पाएँ भने भाषा आधार भाव भने यो एउटा धेरै सबल एकदम स्ट्रङ फ्याक्टर हो किनभने भाषा संस्कृतिसँग सम्बन्धित हुन्छ सम्बन्ध कुनै संस्कृतिको विकास भाषाको माध्यमबाट हुन्छ त्यो भाषासँग सम्बन्धित हुन्छ त्यसले एउटा एउटा भनौँ न कमन प्याटर्न अफ लिभिङ हुन्छ त एउटा क्षेत्रमा एउटै भाषा बोलियो भने एउटा के हुन्छ एक किसिमको सामन्जस्यता होमोजुनिटी आउँछ र त्यसको आधारमा यसको आधारमा यदि प्रान्तको निर्माण भयो भने त्यो प्रान्त धेरै नै सफल हुन्छ किनभने त्यहाँ बस्ने मानिसहरूको बिचमा एउटा एकता हुन्छ किनभने एउटै भाषा बोलिन्छ र अर्को कुरा के छ भने शिक्षामा पनि आफ्नो मातृभाषाको माध्यमबाट शिक्षा प्राप्त गर्छ मातृभाषाको माध्यमबाट शिक्षा भयो भने त्यो एकदमै सजिलो हुन्छ किनभने होम ल्याङ्ग्वेज र स्कुलको ल्याङ्ग्वेजमा फरक भएन अहिले के भइरहेछ हाम्रो जस्तो मेरो गाउँमा सबै हन्ड्रेड पर्सेन्ट माथि स्पिकर्स बच्चाहरू मा जान जान्छ त नेपाली माध्यममा पढ्नुपर्छ उसलाई के हुन्छ एउटा साइकोलोजिकल सक हुन्छ र उले ड्रप आउट हुन्छ ड्रप आउट नभए पनि उसको क्वालिटी उसको पर्फर्मेन्स जुन छ कम्पिटेन्सी जुन भन्नुभयो त्यो कम्पिटेन्सी एकदम लो हुन्छ त्यसैले आफ्नो मातृभाषाको माध्यमबाट पढाइ भयो भने त्यो के हुन्छ क्लासमा धेरै इन्टरेक्सन हुन्छ अन्तर्क्रिया हुन्छ र क्वालिटी अफ एजुकेसन अगाडि बढ्छ र एउटा सक्षम एउटा शिक्षा उसले पाउँछ त्यसैले त्यो शिक्षाको माध्यमबाट पनि भयो एडमिनिस्ट्रेसन अब मेरो सिराहा जिल्ला घर हो त्यहाँ त्यहाँ सिडिओ अफिसमा जानु पर्यो गाउँको मान्छे जान्छ नेपाली आउँदैन कुरै बुझ्दैन होइन त्यो पनि समस्या यो समस्या पनि दूर हुन्छ एड्मिनिस्ट्रेसनमा पनि प्रान्तीय भाषा त्यहाँको स्थानीय भाषा हुन्छ त्यति मात्रै होइन डेभलपमेन्ट विकास विकासमा तपाईँ सुटेल लाइनमा जानुहोस् त कुनै पनि फ्याक्ट्रीमा काम गर्ने मजदुरहरू हुन्छन् जुन भाषा बोल्ने हो उनीहरूको भाषा नै त्यहाँ प्रयोग हुन्छन् त्यहाँ चार पाँचवटा भाषा प्रयोग भइरहेका छन् त्यही भाषाहरू प्रयोग हुन्छ त्यसले गर्दा के हुन्छ एउटा विकासको पनि आफ्नो मातृभाषाको माध्यमबाट भयो भने कम्युनिकेसन इफेक्टिभ हुन्छ अहिले तपाईँले भन्नुभयो अनुसार चाहिँ एउटा क्षेत्रमा एउटै भाषा बोल्यो भने सामन्जस्यता हुन्छ एकता हुन्छ भन्नुभयो मातृभाषामा पढ्ने मौका पायो भने शिक्षाको गुणस्तर राम्रो हुन्छ भन्नुभयो प्रशासनिक काम र विकासक्रम जनअपेक्षा अनुसार पुर्याउने हो भने त्यहीँको भाषा बोलिनुपर्छ भन्नुभयो तपाईँबाट म फेरि आउँछु त्यसमा धेरै विषयहरू छन् जुन चाहिँ चल्न बाँकी छ म डम्मर चेम्बु सरबाट जान्छु डम्मरजी एउटा कुरा तपाईँ मानव शास्त्री हुनुहुन्छ म यसो डाटाहरू हेर्दै थिएँ हामी चाहिँ पछिल्लो ठुलो फड्को भनेको एकतिसबाट बयानब्बे बयानब्बेबाट एक सय तेइस भाषाको हिसाबले बिस वर्षमा हाम्रो सरकारले जम्मा ल्याउने चाहिँ तथ्याङ्कको हिसाबले यो ठुलो फरक किन आयो होला धन्यवाद पराजुली यो भनेको अहिले हामी फरक राजनीतिक परिप्रेक्ष्यमा छौँ हिजोको जस्तो एउटा सांस्कृतिक एकलता पहिचानको एकलतामा अब हामी छैनौँ र रा राजनीतिको आधार पनि हिजो एउटा आर्थिक असमानतालाई समाप्त गर्नको लागि राजनीतिक रूपमा सङ्गठित हुने र एकबद्ध हुने चलन थियो आज त्यस्तो छैन आज भाषा र सांस्कृतिक विशिष्टताका आधारमा पनि र त्यो सामूहिक पहिचानलाई पनि उजागर गर्न र त्यसलाई व्यवस्थित गर्न पनि राजनीतिक रूपमा सङ्गठित हुने युग आयो त्यसैले हामी सांस्कृतिक एकरूपता होइन कि सांस्कृतिक बहुलताको युगमा हामी छौँ त्यसैले हाम्रो पहिचान के हो भन्ने कुरा अब मान्छेको मान्छेहरूको प्रमुख एउटा राजनीतिक शर्तको रूपमा र सङ्गठित हुने आधारको रूपमा अगाडि आउँदै जाँदाखेरि जनगणनामा हिजो धेरैभन्दा धेरै भाषा र सांस्कृतिक समूहहरू नदेखाउँ भन्ने राज्यको नीति पनि थियो त्यसैले थोरै थियो रिपोर्टिङको तहमा आज राज्यले पनि कति हुँदो रहेछ हेरौँ न त भन्ने हिसाबले त्यो राज्यले आफै सोचेर रा त होइन विभिन्न दबाब समूहहरू आउँछ जनगणना गर्ने बेलामा हाम्रो भाषा यो लेखिनुपर्छ हाम्रो धर्म यो लेखिनुपर्छ हाम्रो जात यो लेखिनुपर्छ थर पनि छुट्न हुँदैन हाम्रो गाउँको नाम यो लेखिनुपर्छ भनेर जनगणनाको सर्वेक्षण फारम विकसित गर्दै जाने क्रममा त्यस्ता सुझावहरू आउँछन् त्यसैले यहाँले भन्नुभएको जस्तो 31 बाट बयानब्बेबाट एक सौ तेइस भएको हो र खास गरेर भाषा शास्त्री मानव शास्त्रीहरूको प्रमुख दायित्व आउँछ त्यो एक सय वर्गीकरणका हिसाबले त्यसलाई नजिक ल्याएर वर्गीकरण गर्दाखेरि कति त मूलत हामी नेपालमा चारवटा भाषा परिवारका भाषीहरू रहेछौ जब राजनीतिक तहमा तपाईँले विश्लेषण गर्नुहुन्छ र त्यसलाई हेर्न थाल्नुहुन्छ अनि त्यसलाई कसरी एकै खाले एकै खाले सँगै एक ल्याउने अहिले हामीले कुरा गर्यौँ हामी जस्तो बहुभाषिक बहुसास्कृति र बहुधार्मिक त्यसमा राज्यको जिम्मेवारी भनेर सबै भाषालाई प्रवर्धन हुने र संरक्षण हुने खालको मौका प्रदान गर्नु हो भोलि हामी प्रान्तीय व्यवस्थामा गई पछाडि सङ्घीय व्यवस्थामा गइसकेपछि त्यो दायित्व प्रान्तले निर्वाह गर्नुपर्छ कतिवटा भाषा छन् कतिवटा भाषामा मौका दिने र अरू भाषा बोल्न नसक्ने मान्छेलाई कसरी चाहिँ राज्यको मूलधारमा ल्याउने भन्ने विषयमा चाहिँ जोड्ने कुरा चाहिँ त्यो जिम्मेवारी चाहिँ राज्यको हुन्छ प्रान्तीय निकायको हुन्छ भनेर हामीले कुराकानी गऱ्यौँ समग्रमा त अहिलेसम्म हामीले कुराकानी गरेको धेरै कुरा सैद्धान्तिक छन् अलिकति व्यवहारिक विषयमा छलफल गर्नुपर्ने छ अब संस्कृति र भाषालाई प्रवर्धन गर्ने कुरामा नेकपा एमालेको नीति के हो उसले कसरी सोध्छ पार्टीभित्र त्यसलाई प्रवर्धन गर्न कसरी सोध्छ र राज्यमा उसले कसरी सोध्छ यो पछिल्लो कालमा हामी आइसकेपछि नेकपा एमाले एउटा अगुवाई गर्नुपर्छ एउटा न एउटा कुनै न कुनै पार्लियामेन्टमा संसदमा एउटा युनिफर्म हुनुपर्छ एउटा स्कुलमा अथवा शिक्षक कहीँ पनि कुनै पनि ठाउँमा तपाईँ औपचारिक ठाउँमा जाँदाखेरिमा औपचारिक ड्रेसको कुरो हुन्छ देशले ठिक छ पछि बनाऊ त्यो हुन्न भने अर्को बनाऊ के हुन्छ के लगाउने के सुविधा हुन्छ त्यो त सल्लाह गर्न सकिन्छ नेकपा एमालेलाई के लाग्यो भने यो हामी कहाँ लगाइने यो राष्ट्र सञ्चालन गर्ने व्यक्तिको दोष हुनसक्छ तर नेपालमा लगाइ लगाउने दौरा सुरुपाल कोट टोपी जुत्ता यो यो जुन औपचारिक ड्रेस भनेर नेपालको ने पहिचान संसारभरि पुगिया चा, छ जसरी पुगे पनि अनि त्यो लगाउन पनि सकिन्छ लगाउने गरिन्छ भने आखिर यसैलाई औपचारिक ड्रेसको रूपमा जान भनौँ भनेर हामी निर्णय गरेर पठाऊँ यो कुनै कुनै आग्रह पूर्वाग्रह राख्न पर्ने विषय होइन अर्को एउटा प्रश्न मेरो अब म तपाईँबाट पनि आउँछु त्यही प्रश्न लिएर तपाईँहरूको केन्द्रीय कमिटीभित्र कतिजनाले हाम्रोमा के छ भने केन्द्रीय कमिटीमा अब बोल्न पाउने पाउनका लागि के हुनुपर्छ भने भाषाको सबैले सबैले बुझ्ने भाषा बोल्नुपर्छ म संविधान सभामा पुग्दाखेरिमा केही कमसेकम पचास साठीजना सांसदहरूले बोलेको भाषै बुझ्दैन थिए म नेपाल भाषा बुझ्दैन अब तराईको मान्छे भएको हुनाले तराईतर्फका भाषा त मैथि भोजपुरी अवधि जेसुकी बोल्दाखेरि पनि केही केही के, बुझिने भाउ पाहाडतिरको अब मैले लिम्बूको भाषा बुझ्दिनँ शेर, शेर्पा भाषा बुझ्दिनँ के के आफ्नो भाषामा आफै चिचिया यतिकै कराइ भाषा बोल्न दिएर के अर्थ छ सेन्ट्रल कमिटीमा हाम्रो के नेकपा एमाले दुई हजार छ सालमा गठन हुँदाखेरि नेकपा एमालेको केन्द्रीय कमिटीको औपचारिक भाषा अङ्ग्रेजी थियो त्यहाँ सेन्ट्रल कमिटी दोस्रो महाधिवेशनसम्म चौध सालसम्म पन्ध्र साल पछिबाट मात्रै हो चौध सालसम्म सेन्ट्रल कमिटी होइन कङ्ग्रेसमा पनि अंग्रेजी भाषामै बोल्नु पर्थ्यो त्यहाँ जाने सिसिएमहरूले डेलिगेट्सहरूले इङ्लिसमा हुन्थ्यो भनेपछि हाम्रो मनमोहनजी पुष्पलालजीहरू जो पहिलाको तुलसीलाल मातेहरू हुनुहुन्थ्यो उहाँहरूको भाषै थियो भने अहिले हाम्रो त्यहाँ पनि नेपाली भाषा हुन्छ है हिन्दी भाषा हुन्छ मैथिली भाषा बुझ्न सक्दै भाषा बोल्न त सकिन्छ तर सबैले सबैलाई हुने भाषा चाहियो हामीले पार्टीका सबै डकुमेन्टहरू पहिले पहिले सबै अङ्ग्रेजीमा हुन्थ्यो र अङ्ग्रेजीबाट ट्रान्सलेट गरेर नेपाली बनाइन्थ्यो अब हामीले नेपालीमै प्रस्तुत गर्छौँ नेपालीमा छलफल गरेर निर्णय गरिन्छ अनि त्यसपछि नेताजीले अरू भाषामा एउटा अन्तिम प्रश्न सँगै व्यवस्थामा जाने भइसक्यो बाहिर त भाषण गर्ने बनाएर चाहिँ अब सबै नेताहरूको ठुल्ठुलो आवाज सुन्छौँ कि अब चाहिँ हरेक प्रान्तमा चाहिँ हरेक मान्छेले चाहिँ त्यहाँको प्रान्तको भाषा दुईवटा तिनवटा चारवटा कतिवटा हुन्छ भनेपछि तपाईँहरूले चौधवटा प्रान्त एकछिन इमाजिने गर्नु हामीले दसवटा प्रान्त बनाएर एउटा भाषा चारवटा प्रान्त चारवटा भाषा एउटा प्रान्तमा इस्टाब्लिस भयो भने नेकपा एमाले पार्टीले केन्द्रीय कमिटीको बैठक गर्दाखेरि चालिसवटा भाषाको ट्रान्सलेटरको आवश्यकता पर्छ प्रवर्धन अघि हाम्रो डाक्टर साहबले भनेकै यो प्रोफेसर साहबले जसरी भन्नुभएको छ नि उहाँले जुन उचाइबाट भन्नुभयो हो बुद्धिजीवीहरूले यस रूपमा जसरी उहाँले भन्नुभएको छ त्यस आधारमा हामी यथार्थतामा जाउँ भाषाले जीवन दिन सक्छ भने त्यसका लागि गरौँ जीवन बर्बाद पार्ने गरी भाषाको पछाडि नलागौँ हामी पनि त्यो भावनामा बगेको स्याङ्जामा र हाम्रो रूपन्देहीमा पनि मलाई के अनुभव छ भने जुन मातृभाषामा जुन स्कुलमा हामीले स्टार्ट गऱ्यौँ जुन ठाउँमा लागु गर्ने गरी स्कुलमा लगायौँ त्यो ठाउँका जनताले पछिबाट अब त्यो त्यो प्रयोग गरे बापत ठुलो विरोध आयो देवदको खैरेनी अहिले पनि जानुहोस् त्यहाँ भीम गुरुङ प्रिन्सिपल हुनुहुन्छ त्यो हेडमास्टर उहाँ त्यो स्कुलमा गुरुङ कम्युनिटीको बाउले भएको प्राइमेरी स्कुल हामीले गुरुङ भाषा त्यहाँ पढाउने मातृभाषा भनेर सुरु गऱ्यौँ त्यही अगल बगलमा जतासुकै बोर्डिङ स्कुल छन् एउटा जान्छ गुरुङ भाषाबाट सुरु गर्छ त्यसको लिपिबाट घरमा पनि बोलिने त्यही स्कुलमा पनि त्यहीँ बोल्ने गरी ऊ चार पाँच क्लाससम्म पुग्छ एउटा बोर्डिङ स्कुलमा पढ्ने केजी नर्सरी हुँदै अनि त्यसपछि ऊ एसएलसीमा पुग्दाखेरिमा एसएलसीमा पुग्छ अनि उनीहरूको संस्कृतिअनुसार उनीहरू पल्टनमा भर्ती हुन जाने कुरो हुन्छ न त्यहाँ गएर उसले त्यो लेख्न सक्छ न कम्प्लिट गर्न सक्छ न केही छोराछोरी बर्बाद भए यो बन्द गर भनेर हामीले त्यो मातृभाषाको कहिले अनि त्यसपछि नेपाली र अङ्ग्रेजी सबै सरकारी स्कुलमा रूपन्देहीमा हामी अब पोलिटिकल पार्टीले त केही त पहल त गर्नु पर्यो हरेक स्कुलले कसरी सक्छ एबिसिटी वान क्लासदेखि नै सुरु गर चार क्लासबाट जुन भन्ने कोर्स त्यहाँ भए पनि त्यो ल्याएर अब नर्सरी क्लासदेखिबाट सबैले अङ्ग्रेजी चलाउनु पर्छ मान्छेलाई जीवनै नदिने खालको भाषा भावनामा बगेर मात्रै हुन्छ तपाईँले कार्यक्रम संहितालाई सुन्दै हुनुहुन्छ कार्यक्रममा आज हामी संघीय संरचनामा शिक्षाको व्यवस्थापन कसरी गर्ने र संघीय प्रणालीमा बहुभाषा बहु संस्कृति र बहुधार्मिक बहु पहिचानलाई कसरी कायम राख्ने संघीय प्रणालीमा भाषा र संस्कृतिको व्यवस्थापन कति महत्वपूर्ण छ भन्ने कुरा त्यहाँ पनि भयो नेपालमा बोलिने भाषा यहाँ मानिने संस्कृति र धर्ममा सबैले अपनोत्व बोध गर्न सक्ने व्यवस्था राजनीति संविधान र संघीयताले सुनिश्चित गर्नुपर्छ भन्ने कुरा स्कृति चिंतन हमी कति गर्व महसूस कर बासिंदा होना पा राम चिनी अर्क गर्व के विषय हो जिस मैथिल समुदाय ने उठाई विषय मिथिलांचलक पहिचान ही कुरा जोड्न खोज्दै थिएँ यो मधेस भागलाई मिथिलाञ्चल किन भन्नु पर्यो भन्ने जिज्ञासा लिएर साहित्यमा सक्रिय धीरेन्द्र प्रेम सिंह पुगेको एक थिएँ एकैछिन उहाँसँग सुनौ नसको शब्द हो कति जनसङ्ख्याको शब्द हो मिथिला भनेको त सभ्यता संस्कृति आचार विचार आदि इत्यादिमा विश्वास गर्ने आस्था राख्ने थुप्रै थुप्रै यो त लाखौं भन्दा करोडौं जनसङ्ख्याको चाहिँ यो शब्द हो अस्सी लाख नब्बे लाख जनसङ्ख्यालाई छुन्छ समेट्छ त्यसो हो भने यो शब्द अथवा यो नाममा चाहिँ सबैले किन सहमति जनाउन सकिरहेका छैनन् तराईको प्रदेश बनाउँदाखेरि अहिले जिसकीठी उकने तो कुछ बढ़ी चलि जोसंगे छाने ती चाहे ना, ना भाती का बखेड़ा निर नया नया हथखंडा जन्माधार में आपको अस्तित्व स्थापित करना चाहले भैरक चीज ली मैं ओझे में पर्न खोज् आवाज चाहे जैसे भी चर्कोर एटा ठाव को बोध जतिसम होता बड़ी मिथिला तपाईँ लोकगीतहरू लोक संस्कृतिहरूमा चाहिँ घोत्लिनुहोस् पुग्नुहोस् नेपाली भनेर खोइ केही पनि छैन म हेर्छु अहिले पनि केही बनाइएका चिजहरू छन् मिथिलामा चाहिँ पारम्परिक रूपमा साग पात खोइटे खोइटे दिवस गमे भै हे हम मिथिले मे रे माटोप्रतिको यस्तो सम्मान छ जे होस् मलाई अरूको कुनै चारधाम पनि चाहिन्न म यही ठाउँमा बस्छु यही साग सिस्नु होला त्यो खाला यो एउटा बडो विशिष्ट चिज छ त्यो मिथिलामा आफ्नो माटोप्रतिको सम्मान तपाईँले भन्नुभएको ठाउँको नाम चाहिँ मिथिला नै राखिनु कत्तिको आवश्यक छ हेर्नु सकेसम्म जुन स्थापित मान्यताहरू छन् स्थापित नाम होस् वा अरू कुनै चिज होस् त्यसलाई सकेसम्म भत्काउनु हुन्न कुनै चिज त्यत्तिकै स्थापित हुन्न त्यसभित्र धेरै चिज लागेको हुन्छ होइन कतिको रगत भएको हुन्छ कतिको पसिना भएको हुन्छ पुस्तौँ बितेको हुन्छ त्यसपछि एउटा नाम स्थापित भएको हुन्छ त्यसलाई त्यत्तिकै मेटाइदिनुहुन्छ एउटा कृत्रिम केही खडा गरिदिनुहुन्छ त्यो त्यति युक्तिसङ्गत कुरा होइन त्यसैले मलाई लाग्छ जुन कुरा छन् ती कुरालाई चाहिँ नै रहन दिनुपर्छ नभएका कुरा, दिनु कुरा मात्रै बनाउने हो उसै पनि मैथलीमै एउटा उखान छ लिख अवैछ उता नै मेटव अवैछौ त दुनू हाते मेट्न त एकदम सजिलो छ महत्त्वपूर्ण कुरा हो लेख्नु लेखी सको चीज लोक नया नया क्रोध्स को लाए ना बने नाया नाया कुरा थियो नाम मिथिला भो अथवाज्य मिथिला नामकरण करण नागरिक के हिसाब से ते फायदा मेरे आत्मबल बढ़ मेरे कई छे हो रहा जल्द बना चीज सुरक्षित भाई ते नाषा को संरक्षण संस्कृति को संरक्षण उसको सामजिक परिवेशले चाहिँ एउटा राष्ट्रिय वा एउटा भौगोलिक रूपमा पनि एउटा मान्यता पाउँछ त्यो भनेको उसको आत्मबल बढाउनको लागि ठुलो कुरा हो र यसले उसको कार्यशीलतामा पनि प्रभाव पार्छ ऊ बढी जागरूक हुन्छ बढी केही केही गर्न सक्ने क्षमता उसमा आउँछ के गर्यो भने चाहिँ यो आत्मबल शक्तिमा परिरहेको यसमा पनि दायित्व बढी राज्यकै हुनु आउँछ राज्यले मिथिला मात्रै होइन देशका सम्पूर्ण जुन चिनारीहरू छन् त्यसलाई चाहिँ त्यसै रूपमा चाहिँ फक्रिन दिनुपर्छ त्यसले गर्दा त्यस चिनारीमा बाँचेका सम्पूर्ण नागरिकले चाहिँ आफूलाई गौरवान्वित ठान्न सक्छन् अहिलेसम्मको अवस्था चाहिँ नि त्यस्तो छैन त्यसो भए नाम अर्को राख्यो भने त्यो आत्मबल नहुन सक्छ हेर्नुहोस् नाम मात्रै अर्को राखिदिँदैमा त्यो आ, आउने नआउने भन्ने कुरा पनि हुँदैन तर जुन चिज छ आज मानौँ न म धीरेन्द्र प्रेमर्षि अब आज यतिसम्म मैले परिचय बनाएँ धीरेन्द्र प्रेमर्षि भनेर भोलि अचानक चाहिँ नै प्यासी भनेर मलाई भनिदियो भने ए भाइ म कहाँ गएँ भने मैले त आफैलाई आफूलाई खोज्नु पर्ने हुन्छ क्या त्यसैले भइरहेको चिज होस् न त्यसमा कसलाई के विरोध छ सा? सानो कुरा म भन्छु मेरो बुवाले नागरिकता लिनुभएको थिएन नागरिकता पनि किन लिनुभएको थिएन भने कुनै उहाँको विवाद चलेको थियो अङ्गीकृत र वंशजमा उहाँले भने म वंशजु वंशज पाए लिन्छु नत्र उहाँ लिन्न के गर्छ भनेर उहाँले लिनु भएन त्यसले गर्दा अब उहाँले त लिनु भएन हामीलाई नागरिकता बनाउन आपत हुँदा हुँदा म नागरिकता बनाउन गएपछि भर्खर सोह्र वर्ष नै थियो मलाई सिडिओले सोधेको कुरा एकैटा तँलाई नेपाली बोल्न आउँछ अनि त्यो कुरा त्यतिखेर त म हाँसेर जवाब दिएँ किनकि म नेपालीमा छ मेरो राम्रो कमान्ड भएकोले मलाई कस्तो वायत कुरा सोध्यो होला भन्ने जस्तो लाग्यो तर अहिले म सोध्छु कस्तो त्यो चाहिँ घातक प्रश्न थियो भन्नाले जो मान्छेलाई यो देशमा नेपाली भाषा आउँदैन त्यो नेपालको नागरिक हुन सक्दैन ना, प्रश्न त त्यो थियो होइन यी कुराहरू अनेक ठाउँमा अनेक सन्दर्भमा आएका छन् आ, यो बस साथीहरू यस्तो धीरेन्द्र प्रेमसीले भन्नुभयो नि मिथिला एक हिसाबले स्थापित नाम हो त्यसलाई तोडमोड गरिनु भनेकै मैथिल समुदायले आफ्नो माटो प्रति गर्ने सद्भाव र मायामा ठेस पुर्याउनु हो मैथिल समुदायको त पहिचान नै हो साथै सम्पूर्ण नेपालीको पनि एउटा चिनारी हो भाषा संस्कृतिको कुरापछि अब शिक्षाको कुरा, कुरा जोडौँ संवैधानिक समितिहरूमा सङ्घीय राज्यमा देशको स्वरूपबारे निकै बहस चल्यो अझै चलिरहेको छ अनि स्रोत साधन सङ्घीयताका आधार पहिचान सुरक्षा न्यायिक निकायको स्वरूप विकास लगायतका विषयहरू संहिताको प्राथमिकतामा पर्छन् तर हामीले बिर्सन नमिल्ने महत्वपूर्ण विषय शिक्षा पनि हो संविधानले नै सबै नेपालीहरूलाई शिक्षित हुन पाउने अधिकार प्रदान गरेको छ र वर्षेनी ठुलो रकम साक्षरता प्रतिशत बढाउन सरकारले विभिन्न अभियानहरू खर्च गरिरहेको छ अब सङ्घीय व्यवस्थामा कस्तो शैक्षिक प्रणाली होला त पछिल्लो जनगणनाले भन्छ नेपालको साक्षरता दर पैँसठी प्रतिशत छ अघिल्लो जनगणना भन्दा यो दस प्रतिशतले बढेको साक्षरता दर गुणस्तरमा भने कति बढ्यो त बहसकै विषय हो कतिले त भन्छन् गुणस्तर बढ्दै बढेन जहीँको त्यही छ सरकारले दिने शिक्षा गुणस्तरीय छैन व्यवहारिक छैन भनेर आलोचना हुन्छ तर विज्ञहरूका सुझावका आधारमा खासै ठुला परिवर्तनहरू भएका देखिँदैनन् तपाईँले एकदमै ठिक कुरा उठाउनु भयो कल्पनाजी हाम्रो शिक्षाको गुणस्तरको कुरा गर्ने हो भने त्यस्तै नै हो कि जस्तो देखिन्छ जस्तो अब नेपालको विश्वविद्यालयमा पढेका विद्यार्थीहरू उच्च शिक्षाको लागि विदेश गए र त्यहाँ त्यहाँको विश्वविद्यालयमा पढ्न थालेँ भने नेपालमा उनीहरूले प्राप्त गरेको शिक्षालाई त्यति साह्रो मान्यता दिइँदैन अब यसलाई यसरी बुझ्दा पनि भयो कि नेपालको शिक्षा त्यो स्तरसम्म पुगिसकेको छैन अथवा अन्तर्राष्ट्रिय गुणस्तरसम्मको भइसकेको छैन अब सङ्घीयतामा जाँदा चाहिँ साक्षरता दर्सँगै गुणस्तर पनि बढ्यो भने साँच्चीको शिक्षामा विकास भएको हामीले महसुस गर्न सक्छौँ हुन त सङ्घीय संरचनामा जाने बित्तिकै त्यतिका परिवर्तनहरू एकैपटक आउने त होइन तर एकैचोटि त्यस्तो महत्त्वकांक्षा नलिआले पनि शैक्षिक गुणस्तर बढाउने नीति लागू गरेमा पक्कै पनि सम्भव छ शिक्षाविद प्राध्यापक डाक्टर विद्यानाथ खोइरालाले सङ्घीय संरचनामा गइसकेपछि शैक्षिक प्रणाली कस्तो हुन सक्छ भन्ने बारेमा ठाउँ ठाउँमा लेख्नु भएको छ र बोल्नु भएको छ अहिलेको एकात्मक प्रणालीको शैक्षिक व्यवस्थाभन्दा के के कुरा फरक हुन्छ भनेर हामीले उहाँसँग कुराकानी गरेका थियौँ उहाँको कुराकानी यहाँ राख्छौँ यदि माओवादीले भने जस्तो जात जातिको संहिता अनि चुच्चो नाक थेप्चे नाकको संहिता वा भाषाको संहिता भयो भने त्यस्तो बेलामा शिक्षाको अनुहार कस्तो होला भनेर भनौँ भने एउटा त्यो दृष्टिकोणबाट हेर्न सकिन्छ दोस्रो चाहिँ नि मधेसवादीहरूले भने जस्तो एक मधेस प्रदेशको बुद्धि यो दोस्रो त्यो किसिमको ढङ्गबाट चाहिँ आयो भने पाहाडले पनि त एक पाहाड एक प्रदेश भन्दा भन्दा लाउँदैन तेस्रो चाहिने बुद्धि कसरी हेर्नुपर्छ होला भनेदेखि केन्द्रले निर्णय गरेर ल सबै प्रान्तमा न्यूनतम जाने अरू चाहिँ तिमीहरूको भनेर भन्न भन्ने बुद्धि जाने हो कि केन्द्र नै यति स्वायत्त हुने हो कि शिक्षा कस्तो बनाउने भने उसले निर्णय गर्ने हो अमेरिकन डिजाइन हो कि अथवा अरू कसैको डिजाइन हो भने त्यसो हुँदाखेरि अब पहिलो यदि जात जातीय कुराकानी आयो भने त्यसले लथालिनु पार्छ भन्ने दृष्टिकोण म राख्छु किनभने सामान्य ढङ्ग छ कि अमेरिकन यसलाई चाहिँ डिभी चाहिँ डाइभर्सिटी विषयको किनभने थरी थरीका मान्छे ल्यायो भने बुद्धि बन्छ भन्ने बुद्धि हुँदो रहेछ नेपालीलाई चाहिँ नाक जति एक ठाउँमा आँखा जति एक ठाउँमा भाषा जति एक ठाउँमा थुप्रै आयो भने कायदा हुन्छ भन्ने दुर्बुद्धि त्यो दुईवटा बुद्धि र दुर्बुद्धिको बिचको चाहिँ हामीले चाहिँ फस्नुपर्ने किसिमको हिसाबले चाहिँ त्यस्तो आयो भने त्यहाँ चाहिँ शिक्षा आफ्नो ढङ्गको होला भन्ने भनेर ठान्छु म मधेसवादीले भने जस्तो एक मधेस प्रदेशको किसिमको ढङ्गले चाहिँ आयो भने मैले चाहिँ कसरी सोचेको यदि त्यसरी आयो भन्नुभन्दा पनि हामीसँग अर्को बाटो सोध्नुपर्ने अवस्था हुन्छ मधेस पहाड र हिमाल तिनवटा चाहिँ एउटा मौरी जस्तो मौरी जान हो मौरीलाई चाहिँ जहाँ काट्यो भने पनि फुस्किन्छ त्यसो भए भनेर भनेदेखि मधेस पुन्छ मधेस पुऱ्यो खान पाउँदैन भनेर भन्ने किसिमको चिन्तन गर्ने हो भने त्यसरी जोड्ने खालको शिक्षा चाहिन्छ भनेर भन्ने केन्द्र जस्तो उदाहरणको लागि चाहिँ अहिले हामीले युनेस्को सङ्घ बसेर चाहिँ एउटा त्यो गरेर पनि हेऱ्यौँ प्राथमिक तहदेखि लिएर विश्वविद्यालय तहसम्म पनि कस्तो होला त भनेर भन्ने एउटा कल्पना गरेर चाहिँ त्यो किसिमको हिसाबले चाहिँ गऱ्यौँ त्यसो गर्दाखेरि केन्द्रले पाँच सातवटा कुरामा टुङ्गो गरिदियो भने जस्तो सबैले निरक्षरता उन्मूलन गर्नुपर्ने सबैले केटाकेटीहरूलाई स्कुलमा ल्याउनु पर्ने सबै पास गरेका केटाकेटीलाई कुनै न कुनै रूपको तालिम उनले पाएकै हुनुपर्ने यो तिनवटा कुराकानीलाई आधार मान्ने हो भनेदेखि सरकारले के गर्नुपर्ने हुन्छ भने झन्डै त्यो असी नब्बे प्रतिशत पैसा चाहिँ आफूले हाल्नुपर्ने परिस्थिति पर हुन्छ केन्द्रीय सरकारले त्यसरी पैसा हालेर प्रान्तीय सरकारलाई तिमीले चाहिँ नि म्याच गर है यति पैसा भन्नुपर्ने परिस्थिति यदि होइन त्यसरी चाहिँ अब म मेरो प्रान्तमा पैसै छैन त्यसैले गर्दाखेरि म कमजोर खालको शिक्षा दिन्छु जो अमेरिकन ढङ्गलाई हेर्नुहोस् न कनेक्टेडेडको शिक्षा र डलसको शिक्षा एउटै <स्थी> खालको छैन क्या किनभने अमेरिकन राष्ट्रपतिले भन्यो नि सिधै टेक्सको शिक्षा हो कि वासिङटनको शिक्षा मैले भन्नु नसक्ने परिस्थिति भयो कहाँ हो अमेरिकाको शिक्षा भने जस्तो हामीले कहाँ हो शिक्षा भन्नुभन्दा भन्ने स्थिति आयो भनेदेखि प्रान्तले फन्डिङ गर्नुपर्ने परिस्थिति हुन्छ धनी प्रान्तले भर्ता फन्डिङ गर्ला गरिब प्रान्तले कम फन्डिङ गर्ला त्यसो हो भने गरेपछि अनि फेरि अर्को कुरोका नि समस्याउन सक्ला एउटा प्रान्तको मान्छे अर्को प्रान्तमा गयो भने त्यसलाई चाहिँ नि त्यो प्रान्तले पैसा तिर्नु लाउने हो कि नजिक आउने हो किनभने यो प्रान्तको लागि मात्रै बनाएको शिक्षामा अर्को प्रान्तको मान्छे आएपछि दिने हो कि नजिकै हो त्यो अर्को किसिमको हिसाबले टुङ्गो गर्नुपर्ने परिस्थिति हुन्छ भने अर्को मैले यो व्यवस्थापनमा चाहिँ कुराकानी गर्दाखेरि मैले तपाईँले संहिता भनेर भने पनि जे जे गफ लाए पनि भन्न खोजा विकेन्द्रीकरण संस्कार चाहिँ केन्द्रीकरणको रहर चाने विकेन्द्रीकरण अब हाम्रो पीडा त त्यो हो त्यसैले गर्दाखेरि चाहिँ विकेन्द्रिकरण गर्ने किसिमको ढङ्ग चाहिँ गर्थे जस्तो अब त्रिवु विश्वविद्यालयमा हिसाब उहाँ हुनुभयो उहाँहरूकै पालामा संहिताको कुराकानी गरिरहेछन् तर त्यो विकेन्द्रीकरण गर्ने भनेर विश्वविद्यालयले अहिलेसम्म गरिरहेको छैन किनभने त्यो रहरै होइन कि रहर नै होइन कुनै पनि विश्वविद्यालयले गइरहेको छ त्यसो विकेन्द्रीकरणको निम्ति चाहिँ नि कहाँ कहाँ गर्ने भनेर भनेर किसिमको एउटा नीति केन्द्रबाटै एउटा चाहिँ केन्द्रीय नीति भनौँ न सर्वदलीय नीति त्यो किसिमको तय गर्थे <laughs> बहु विश्वविद्यालयहरू हुने जग्गाको अर्को किसिमको कुरोकानी हो किनभने म प्रान्त आज यो प्रान्तमा बसेको छु भोलि मलाई बसान सक्नु मन लाग्यो मैले त्यो प्रान्तमा छोडिसकेँ अब ती बसेर पढ्ने या पढ्ने त्यसपछि मलाई दुईटै विश्वविद्यालयले वा तिनवटा विश्वविद्यालयले डिग्री दिन हुन्छ हुँदैन पाँचवटा कोर्स म त्यसमा पढ्छु तिनवटा कोर्स यसमा पढ्छु दुईवटा उता पढ्छु र म डिग्री लिन्छु भनेर चाहिँ व्यावसायिक शिक्षा भने महँगो शिक्षा हो हाम्रो संस्कारभन्दा भिन्न हो दलितलाई नमस्ते नगर्ने मान्छेले व्यवसायिक शिक्षाको के कुराकानी गर्छ भनेर भनेर भन्ने सोध्छु मैले किनभने व्यवसायिकको धनी त दलित हो नि त जनजाति हो नि त उसको त्यत्रो व्यवसाय छ त्यो व्यवसाय भएको मान्छेलाई कहिले कसले सम्मान गरिरहेको छ र व्यवसायिक शिक्षा चाहियो यसलाई तर उसले चाहिएको व्यवसायिक भने त के भन्यो भने हन्टिङ गर्नु सक्ने हो क्या कृषिमा म के गरेँ भनेर भन्दा म त्यहाँबाट चाहिँ आमदानी गर्न सक्छु उद्योगमा म के गरेँ भनेदेखि त्यसो गर्न सक्छु यो खालको जललाई चाहिँ शिक्षाविद प्राध्यापक डाक्टर विद्यानाथ कोइराला उहाँले भन्नुभयो नि केन्द्रले अधिकार कति राख्छ र प्रदेशले कति अधिकार पाउँछ त्यसमा निर्धारण हुन्छ शैक्षिक व्यवस्था उहाँले तिन प्रकारका शैक्षिक व्यवस्थाको कुरा गर्नुभयो भनेपछि केन्द्र र प्रदेशको मोडलमा निर्भर हुने रहेछ शैक्षिक व्यवस्था अब थोरै शिक्षा र राजनीतिको बारेमा कुराकानी गरौँ शिक्षामा राजनीतिकीकरण अथवा भनौँ दलीयकरण भएको कुरा सुन्न थालेको एकदमै धेरै भइसक्यो शैक्षिक संस्थाहरूमा हुने राजनीतिको एउटा महत्त्वपूर्ण पाटो हुन् विद्यार्थी सङ्गठनहरू नेकपा एमाले निकट अनेरा सोभिका पूर्व अध्यक्ष एवं नेकपा एमालेकी नेत्री रामकुमारी झाँक्री भन्नुहुन्छ शैक्षिक नीति यस्तो हुनुपर्छ जसले सर्टिफिकेट दिने मात्र होइन जस्तो आजको हाम्रो समाजले के गरिरहेछ हाम्रो समाजको चरित्र कस्तो छ भन्दा आजको समाज हाम्रो दलाल पुँजीवादी खालको छ यो चरित्रले के गरिरहेछ भने कृषिबाट पढिसकेका युवाहरूलाई र धेरै मान्छेलाई अलग गरेर सहरतिर लखेटिरहेछ सहरमा उसले के पनि काम पाउँदैन किनकि यो औद्योगिक पुँजीवाद होइन जसले अवसरहरू सिर्जना गरोस् यो त उत्पादनै नगर्ने पुँजीवाद हो जसले गर्दा कन्सल्टेन्सी खोल्यान्छे बाहिर पठाउँछ मेन पावर खोल्छ बाहिर पठाउँछ यो के भन्दा अनुत्पादकी हो नि जुन यसले गर्दा रोजगारीका अवसर त सिर्जनै हुँदैनन् एउटा मेन पावर ले हजार मान्छे बाहिर पठाउँछ भने पनि त्यसले रोजगारी कति दिन्छ भन्दा त्यसका अफिसमा भएका पाँचजना स्टाफलाई बाहेक त त्यसले कहिले पनि रोजगारी दिनु सक्दैन एउटा एजुकेसन कन्सल्टेन्सीले एउटा एक वर्षमा दुई सयजना विद्यार्थी बाहिर पठाउँछ भने उले उसको कन्सल्टेन्सीमा रोजगारी कति दिन्छ भन्दा जमा जमी तिनजनालाई दिन्छ यस्तो खालको अनुत्पादक पुँजीवाद जुन दलालीमा आ आधारित छ यसले सहरबाट गाउँबाट जो कृषिमा आधारित मान्छेलाई लखेटेर सहर पठाएको छ सहर उनीहरूलाई यहाँ रोजगारी दिँदैन र विचलित पारेछ अनि हाम्रो विश्वविद्यालय शिक्षा चाहिँ ऊ विश्वविद्यालय ध्वस्त भएका जमानाको छ जसले गर्दा प्रतिस्पर्धा यो हालत सर ठाउँ छैन भएको ठाउँ पनि हाम्रो जनशक्ति चाहिँ प्रतिस्पर्धी नै छैन त्यसले गर्दा हामीलाई यो खालको समस्या हो त्यसकारण हामीले चिन्हित चाहिँ के गरौँ भन्दा हाम्रो समाज व्यवस्था र हामीले कसरी उत्पादनमा जोड दिन्छौँ भन्ने कुरा सँगसँगै रोजगारी पनि सिर्जना हुने हो कि त्यसो गर्दा धेरै मान्छेले के गर्ने होइन भने उही ठाउँमा पनि गर्दैन त्यो प्रतिस्पर्धी नै हुन्छ इन्टर हुन्छ हामीले भोलि व्यवस्थित गर्न जब प्रतिस्पर्धा छुट्टा ठाउँमा प्रतिस्पर्धाको कुरा आएन भने पनि त्यो त्यसले विकास पनि गर्दैन त्यस ट्विमा रनामा ठेस पुर्याउनु हो संघीयतामा गइसकेपछि मात्रै अर्कै संयन्त्र बनाएर यस्तो पैसा खर्च गर्नुपर्छ पूर्ण सुहाङले फेसबुकमा लेख्नु भएको छ समस्या भाषिक मात्र होइन समस्या सांस्कृतिक धार्मिक जातीय प्रतिनिधित्व पहिचान सबैमा छ त्यसकारण यसरी एउटा मात्रै कुरालाई आधारमा लिएर संघीयतामा जानु राम्रो होइन किरण दाहालको भनाइ छ विविधतालाई सम्मान गर्न संघीयता चाहिएको हो हामीलाई त्यस्तै हाम्रो टोल फ्री नम्बरमा तेर्थुमबाट गगन सावा लिम्बूले आफ्नो कुरा रेकर्ड गराउँदै भन्नुभएको छ संघीय व्यवस्थामा ठुलो वर्गका होइन पिछडिएकाहरूको शासन हुनुपर्छ जनताको त्याग र बलिदानबाट स्थापित लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि सङ्घीय शासन प्रणालीमा आम उत्पीडित जाति वर्ग क्षेत्र लिङ्ग र समुदाय विभेदबाट मुक्त र सर्वभौम अधिकार सम्पन्न हुने गरी उनीहरूको सम्मान रूपले सहभागिता हुनुपर्छ र सङ्घीय शासन प्रणालीको नेतृत्व शासक वर्गले होइन शोषित र उत्पीडित वर्गले गर्न पाउनुपर्छ फाउंडेशन को उत्पादन कार्यक्रम संघीयता संघालो देशभर का पचास भा बड़ी स्थानीय स्टेशन एक तन में उठ हमी पैसा नलाग्ने हाम्रो फोन नम्बर सोह्र साठी शून्य एक तिन चार पाँच छ सातमा जुनसुकै बेला फोन गरेर आफ्नो कुरा रेकर्ड गराउन सक्नुहुन्छ अनि फेसबुक र मा समेत सङ्घीयता संगालो सर्च गरेर आफ्ना कुराहरू त्यहाँ पोस्ट गर्न सकिन्छ मोबाइल प्रयोग गर्नेहरूले मेसेज बक्समा सङ्घीयता सङ्घालोको छोटो रूप एसएस एस टाइप गरी पेस दिए लिखी हम नंबर पांच पांच शून्य मा में एसएमएस कर सकू कार्यक्रममा आज हामीले सङ्घीय संरचनामा शिक्षाको व्यवस्थापन कसरी गर्ने र भाषा संस्कृतिको विविधतालाई सङ्घीयतामा कसरी सुरक्षित गर्ने भन्ने विषयमा छलफल गऱ्यौँ आज प्रसारित सामग्रीहरूको पूर्ण अंश हाम्रो वेबसाइट डब्लु डब्लु सुन्न पाइन्छ त्यहाँ पनि तपाईँ ती सामग्रीहरूको बारेमा आफ्नो प्रतिक्रिया दिन सक्नुहुन्छ भोलि बिहान आठ बजेर दस मिनटमा शान्ति प्रक्रियाको बारेमा कुरा गर्न हामी नेपाल साथ आउनेछौँ त्यति लागि कार्यक्रम उत्पादन टोलीका राजन पराजरी प्रियङ्का वर्थकी प्रविधिज्ञ राजेन्द्र रिजाल कल्पना अनि हानजे टाइम चेक में रत्नगर पोलिक्लिनिकाली